नमस्कार अर्पण टनै भएको तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको हत्यामा माओवादीको संलग्नता रहेको एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आरोप लगाउनु भएको छ बिसौँ मदन आश्रित स्मृति दिवसको दिन शुक्रबार दुर्घटनास्थलमा एमाले चितवनले गरेको स्मृति सभामा नेता नेपालले मदन आश्रितको हत्या किन गरिएको हो माओवादीले जवाफ दिनुपर्ने बताउनुभयो हामीले सुनिरहेका छौँ मदन आश्रित हत्याकाण्डका एकमात्र साक्षी अमर लामाको हत्यारा माओवादीभित्र छन् नेता नेपालले भन्नुभयो उनीहरूले अब जवाफ दिनुपर्छ उनको हत्या लामा को हत्या पीछे मदन आश्रित मृत्यु को दुर्घटना झंड रह पचास साल जेठ गति पोखरा चितवन आने क्रम मदन आश्रित चढ़े गाड़ी दासडुंगा तिरशुल में खस्ता दुबई को मृत्यु भाग गाड़ी चालक अमर लुर्घटना बांच को पशी हत्या करबीच में एमा ने पटक पटक करीन पटक सरकार को, को चाबी ले घटना को छानबीन करी स्वात्य कुरा बाहिर ल्याउन सकेको छैन बीच नेता नेपालले मदन भण्डारीकै कारण संसारमा कम्युनिस्टहरूको अस्तित्व जोगिएको दावी गर्नुभएको छ संसारमा कम्युनिस्टहरू विघटित हुँदै गएको अवस्थामा मदन भण्डारीले जनताको बौद्धलले जनवाद ल्याएर अस्तित्व जोगाएको उहाँले बताउनुभयो संसारबाट समाजवादको असान हुँदै गएको थियो कम्युनिस्टहरूमा विसर्जनवाद जड़सूत्र बाद हावी हूँ गई थी पूर्व प्रधानमंत्री समेत रहने भाग नेता नेपाल भदन मदन ने दुबई प्रवृि को विरोध को नेतृत्व लिद्द दुबईवा कम्युनिस्ट बचा भकरण अश्व कम्युनिस्ट को इतिहास रहिरहेको समेत उहाँको तर्क थियो मार्क्सवादमा सङ्कट देखा बेला एमाले मार्क्सवादको गतिशीलतालाई बुझेर तत्कालीन महासचिव भण्डारीले जब सिद्धान्त लिएको उहाँले बताउनुभयो एमाले जिल्ला अध्यक्ष जगन्नाथ तपलियाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नारायणी अञ्चल नारायणी सह इन्चार्ज नागेन्द्र चौधरी पूर्व सांसद जागृत प्रसाद भेटवाल जिल्ला उपाध्यक्ष कृष्ण भक्त पोखरेल लगायतले बोल्नु थियो मदन आश्रित स्मृति दिवसको अवसरमा दासढुङ्गामा एमालेले आयोजना गरेको स्मृति सभाका कारण नानगट मोगलिन सडक खण्ड करिब तिन घण्टा अवरुद्ध भयो दासढुङ्गाको कार्यक्रम स्थलदेखि सडकको दायाँ बायाँ दुबईतिर सहभागीहरूले मोटरसाइकल पार्किङ गरेका कारण सडक अवरुद्ध भएको थियो जसका कारण कार्यक्रम सुरु भएसँगै सार्वजनिक यातायात आवागमनमा समस्या देखिएको थियो सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरूले 22 वर्ष पहिले उठाएको राष्ट्रियताको मुद्दा अहिले राष्ट्रिय मुद्दा बनेको बताउनु भएको छ शुक्रबार भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूहरूले संहिताको मुद्दा उठान गर्दा विखण्डनवादी भन्नेहरू अहिले संहितालाई अप्नाएको बताउनुभयो हिजो हामीले बाइस वर्ष पहिले उठाएको पहिचानसहितको संहिताको मुद्दा अहिले राष्ट्रिय मुद्दा भएको छ उहाँले भन्नुभयो हामीलाई पहिचानको कुरा गर्दा विखण्डनवादी भन्नेहरू नै यही मुद्दामा आएका छन् राष्ट्रियताको मुद्दा आफूलाई राष्ट्रिय पार्टी भन्नेहरूले नउठाएको समेत उहाँले जिकिर गर्नुभयो हामीहरूलाई क्षेत्रीय पार्टीको संज्ञा दिने राष्ट्रिय पार्टी भन्नेहरूले राष्ट्रियताको मुद्दा उठाएका छैनन् पूर्व मन्त्री समेत रहनुभएका महतोले भन्नुभयो कंग्रेस र एमाले कहिले राष्ट्रियताको मुद्दा उठाएनन् माओवादीले अलिअलि उठाएको थियो तैपनि बाटो बिरायो वार्तामा आएका तराईका सशस्त्र समूहका वार्ता टोलीको सुरक्षा सरकारले गर्न नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो सरकारले उनीहरूको सुरक्षा गर्न नसक्दा उनीहरू पुरानो धन्दामा फर्कने मनस्थितिमा देखिन्छन् महतोले भन्नुभयो उनीहरूको मुद्दा खारिज गर्नुपर्छ माओवादी नेताको पनि खारेज गरेको हो एक अर्को प्रसङ्गमा नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीचको छलफलबाट टुङ्ग्याउनु पर्ने उहाँले जोड दिनुभयो यसैबीच महतोले जिल्ला प्रशासन भरतपुरमा पुगी आम्र अनसनमा बसेका आफ्ना कार्यकर्तालाई का भेट्नु भएको छ देशभरका अनसनकारीको स्वास्थ्यवस्था कमजोर हुँदै गएको भन्दै तत्काल माग सम्बोधन गर्न सरकारसँग उहाँले माग गर्नुभएको छ <णिणान> <णिणान> चितवनका चरा संरक्षण कर्मीहरूले महाभारत पर्वत क्षेत्रमा शुक्रबारबाट चराको अनुगमन सुरु गरेका छन् महाभारत क्षेत्रमा पाइने चराहरूको अवस्था र तिनको वासस्थानमा परेको अवसरका बारेमा बुझ्न अनुगमन सुरु गरिएको हो एजुकेसन सोसाइटी चितवनको आयोजनामा सुरु गरेको चरा अनुगमनमा चितवनका चरा संरक्षण तथा चराविद गरी सत्रजनाको सहभागिता रहेको छ चितवनको शक्तिखरबाट सुरु भएको अनुगमनको काम छ चल्ने बर्ड एजुकेसन सोसाइटी शक्तिखोरबाट अनुगमन कार्य उप हुँदै चिसा पानी टार सिराई चुली र ज्यानजाला हुँदै पुनः शक्तिखोरमा पुगेर सकिने उहाँले बताउनु भयो अनुगमनका क्रममा विश्वमा नै नेपालमा मात्र पानी छ र भ्याकुरको विशेष अध्ययन गरिने निवर्तमान अध्यक्ष बिडारले बताउनुभयो गत वर्ष महाभारत क्षेत्रमा माओ बच्चासहित रेकर्ड भएको सुचराको अवस्थाको बारेमा जानकारी दिएर निष्कर्षमा पुगिने उहाँले बताउनुभयो सामुदायिक सेवा केन्द्र रत्नगरले चितवनमा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई हिजो स्वागत तथा सम्मान गरेको छ इसअघि का प्रमुख जिला इमनाथ दबाड़ी सरुआ भाई शर्मा वैशाख तेईस गतिभार संभाल् थी स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षा अमन चयनमा आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो जिल्लालाई राम्रो चितवन बनाउने प्रण गर्नुभएका प्रमुख जिल्लाधिकारी शर्माले यसका लागि सबैको सहयोग चाहिने बताउनु भयो कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी प्रेक्षक दीपक कुमार थापाले चितवनवासीको सहयोगले जिल्लालाई शान्ति सुव्यवस्था राख्न ऊर्जा मिलेको बताउनु प्रहरी प्रमुख थापाको कार्यकालमा शान्ति र शीतताको अनुभव पाएको भन्दै सेवा केन्द्रले अवसरमा थापालाई पंखा प्रदान गरेको थियो कार्यक्रममा सामुदायिक सेवा केन्द्रकी कोषाध्यक्ष पार्वती नेवानी केन्द्रका सल्लाहकार प्रेमनाथ दुवाडी इन्द्र प्रसाद पौडेल केन्द्रकी सदस्य लक्ष्मी चौधरी उद्योगपति दिनेश कुमार चुके समाजसेवी रमाकान्त पौडेल क्षेत्रीय प्रशासक हरिराज आचार्य लगायत मन्तव्य राख्नु भएको थियो केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकारीृत पुरुषोत्तम सापकोटाले धन्यवाद अन्तर्राष्ट्रिय उच्च रक्तचाप दिवसको उपलक्ष्यमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवन र रामेश्वर पुस्तकालय भनपा दुई क्षेत्रपुरको संयुक्त आयोजनामा उच्च रक्तचाप सचेतना कार्यक्रम सम्पन्न भएको छ प्रतिष्ठानका अध्यक्ष जयराम श्रेष्ठ र रामेश्वर पुस्तकालयका अध्यक्ष केशव कुमार श्रेष्ठको संयुक्त सभापतित्वमा आयोजना गरेको कार्यक्रममा समाजसेवी कृष्ण बन्दोपियाको प्रमुख आतिथ्यता रहेको थियो पुस्तकालयको स्वास्थ्य तथा मानवीय सरोकार कार्यक्रम का उपसमितिका संयोजक शङ्कर प्रसाद अधिकारीको सम जगतमा सम्पन्न कार्यक्रममा मौटुरोग विशेषज्ञहरू डाक्टर केशवाचार्य डाक्टर सचिन ढुङ्गेल र डाक्टर शङ्कर लौडारीले मौटुरोग र उच्च रक्तचापबबारे प्रशिक्षण दिनुभएको थियो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य देवकी गौतमले गर्नुभएको थियो पूर्व प्रधानमंत्री माधव कुमार नेपाले पुत्र वियोग में रहकर चितवन पोस्ट राष्ट्रिय धैनिकका सह सम्पादक रामबाबु सुवेदीको घरमा पुगेर समवेदना व्यक्त गर्न छ सह सुवेदीका एकमात्र छोरा रजतको गत अठाइस गते मृत्यु भएको थियो मदन आश्रित स्मृति दिवसको अवसरमा एमाले आयोजना गरेको स्मृति सभामा सहभागी हुन आउनुभएका नेपालले सुवेदीको भरतपुर एघार स्थित घरमा पुगेर समवेदना प्रकट गर्नुभएको थियो यसबीच नेपाल पत्रकार महासंघ चितवन शाखा कटोलीले शुक्रबार नै सुवेदी निवासपोगी समवेदना प्रकट गरेको वैशाख 21 गति सडक दुर्घटनामा घाइते हुनुभएका जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्ण जयन्ती पौडेलको शुक्रबार मृत्यु भएको छ गम्भीर घाइते पौडेलको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो उहाँसँगै अन्नपूर्ण पोस्टका पत्रकार चिन्तामणी पौडेल पनि दुर्घटनामा घाइते हुनुभएको थियो पत्रकार पौडेल उपचारपछि घर फर्कनु भएको छ उता पूर्वपश्चिम राजमार्ग अन्तर्गत कावासुतीमा हिजो बिहान भएको सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ नानगढबाट भोटुबलतर्फ जाँदै गरेको लु एक बाहन्न शून्य शून्य नम्बरको बसको ठक्करबाट मृत्यु हुनेको नाम ठेगाना खुलेको छैन त्यस्तै पर्यटक चढेको बसले शुक्रबार बिहान एक बालकलाई ठक्कर घटनास्थलमा मृत्यु भएको छ पोखराबाट काठमाडौँ तर्फ जाँदै गरेको बात नौ शून्य नम्बरको बसले तनहु जामुने गाविछोडा नम्बर तीन नयाँ बस्तीमा ठक्कर दिँदा सोहीवडा निवासी तीन वर्षीय सुरज राणाभाटको मृत्यु भएको हो थ्री ब्रदर्स फर साउन्ड एजुकेसन भन्ने मूल नाराका साथ रत्नगर आठ दूरसञ्चार थ्री ब्रदर्स ट्युसन इन्स्टिट्युटले हिजदेखि सेवा सुरु गरेको छ इन्स्टिच्युटको हिजो एक कार्यक्रमका बिच संस्थागत विद्यालय अभिभावक सङ्घ चितवनका अध्यक्ष राजेन्द्र नेौपानेले उद्घाटन गर्नुभएको हो अहिलेको प्रतिस्पर्धात्मक समयमा विद्यार्थीहरूलाई फलदाय शिक्षा दिएर उनीहरूको चौतर्फी विकासमा सहयोग पुर्याउने उद्देश्यले इन्स्टिच्युटको सुरुवात गरिएको सञ्चालक बादल खनालले बताउनुभयो उद्घाटन कार्यक्रममा केशव शर्मा लामिसाने हेमफ्ले सुदीप आर्याल सुरजबहादुर लौडारी देपेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त अब अबपालो अर्पण जनावाजको अर्पण जनावासमा जनावास हाम्रो प्रश्न छ दासढुङ्गा काण्डका एकमात्र साक्षी अमर लामाको हत्या र माओवादीमा रहेको भन्ने एमाले नेता माधव नेपालको भनाइप्रति तपाई के भन्नुहुन्छ ए हुन पनि सक्छ बे कुरा बुझ्नै गाह्रो र सी आरोप मात्र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 पालो ट्राफिक खबरको यति बेला नारायणगढो बिघ्न सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मोगलिन औ विशेष काठमाडौँ मोगलिन दमली पोखरा नानगढ परा सिबुटोल सडक खण्ड पनि खुल्ला छन् सौवन फोन शून्य छ पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अवस्थर्पण सबका सदैं का, का रेडियोअर्पण संगे इंटरनेट ऑनलाइन में डब्लू डब्लू डब्लू डट रेडियर्फन डट कम बासार भर के साथ सुनी रहने बिहान सात बजे अर्पण स्थानीय समाचार सकिए ध्रुवराज बिदा भाई नमस्कार